कालजय नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज स्वर्णिम युगका कालजय गीतहरूको विशेष प्रस्तुति अजर अमर गीतहरूमा यहाँलाई हार्दिक स्वागत छ प्राविधिक मित्र शशीन्द्र गौतम नेपथ्यका सहायक सुफल काफ्लेका साथमा यो प्रस्तुताको प्रकाशन आज काठमाण्डुमा संगीत प्रवीण नरराज ढकालको चौरानब्बे जन्म जयन्ती मनाइयो त्रिदेवी मन्दिरमा रथी लक्ष्मण शमशेरको घरबाट गाउन शुरू गरेका गायक नरराज ढकाल जसलाई नेपाली संगीताकाशमा लक्ष्मण शमशेरले र उनका भिनाजू यज्ञराज शर्मा सत्यारले कान्छा उपनाम दिएका थिए हामीले अजहर अमरको अडतिसौ श्रृंखलामा कान्छा गीतको विशेष कार्यक्रम तयार पारेका थियौं कुनै दिन फेरि यस्तै कार्यक्रम तयार पार्नेछौं तर आजको कार्यक्रम हामी चलाउँदैछौ एक विशेष कारणले नेपाली संगीत आकाशमा धेरै संगीतकारहरू कुशल गायक पनि हुनुहुन्छ यसपालि नारायण गोपाल स्मृति समान द्वारा सम्मानित हुने संगीतकार दिव्य खालिङ गोपालुञ्जन त्यसै गरिकन गायिका दिलमाया खाती पनि संगीतज्ञ हुनुहुन्छ दिलमाया खातीले आफ्नो पछिल्लो पुस्ताका गायक शैले सिंहसँग कपिरलास सुब्बाको संगीत ईश्वर बल्लभको शब्दमा गाउनुभएको गीतसम्म आइपुग्दा उनको सांगीतिक यात्रा कायम छ गायिका अरू लामाले जीवनमा कहिले पनि संगीत गर्नुभएन तर उनका साथमा पक्का संगीतकार थिए उनका पति शरण शरण एकतीसमा देहान्त भएपछि उनका साथमा अर्का संगीतकार आए उनका भाई नाताले स्नेहले गोपाल गोपालुञ्जनकै शब्द लिएर भरी छु म साथी भरी छु भरी छु, केवल बग्न नपाई पोखरी सरी छु. मैले भोग्ने जीवन मेरो लागि रीण हो त्यही रीण उठाउन मेरो साँझ आयो गोपाल युजन एक कुशल संगीतकार गीतकार गायक नारायण गोपालको सांगीतिक जीवनको आरोह अवरोहमा दोस्रो चरणमा संगीतकार र गीतकारका रूपमा प्रवेश गरेका गोपाल युजनलाई नारायण गोपालको चौविसौं पुण्यतिथिको दिन मंशिर उन्नाइस गते शुक्रबार दुई बजे नारायण गोपाल निवासमा नारायण गोपाल स्मृति सम्मान पुरस्कारद्वारा सम्मान गरिँदैछ सो कार्यक्रममा गाउनका लागि पोखराबाट रश्मि अमाते र काठमाण्डुबाट संगीता साके शिशिर योगी लगायत थुप्रै कलाकारहरूको संयोजन गरिदिनुहुन्छ गायक संगीतकार शैलेश सिंह सोही कार्यक्रममा दार्जीलिङबाट नारायण गोपाल स्मृति सम्मान ग्रहण गर्न गायिका दिलमाया खाती पनि आउँदै हुनुहुन्छ भने दिव्य खालिंग जो नारायण गोपाल को जीवन को दोसरो उत्कर्ष को महत्वपूर्ण संगीतकार और विशेषकर नारायण गोपालीय गायन में संगीत संयोजक को अहम भूमिका निर्वाह करने दिव्य तेही दिन रू नगद पच्चीस हजार सम्मान कर आजको अजर गीत, अमर गीतहरूमा संगीतकारलाई गायकको रूपमा प्रस्तुत गर्दैछौ हाम्रा नेपथ्यका सहायक सु, सुफल काफले यहाँलाई जानकारी दिइसक्नु भएको छ हाम्रो आजको श्रृङ्खला संगीतकार दीपश्रेष्ठ संगीतकार गोपाल योन्जन संगीतकार सिकेर साईले कर्म युन्जन उस्ताद साइला बीके शाही र तारादेवीप्रति हार्दिक समर्पित छ कार्यक्रमको शुरूआतमै दिनेश राउतको एउटा फेसबुकमा प्रतिक्रिया छ सर्वप्रथम आज जन्मदिन परेका संगीत प्रवीण स्वर्गीय नरराज ढकालप्रति हार्दिक श्रद्धांजलिसहित श्रद्धासुमन अर्पण गर्दै आजको अजर अमर गीतहरूको प्रतीक्षा गरिरहेको छु साउदी अरबबाट दिनेश राउत विज्ञान निवाजी लेख्नुहुन्छ प्रकाशजी आई डू रियली really एप्रिसिएट द वे यू प्रेजेन्ट म्युजिकल प्रोग्राम भनेर लेख्नु भएको छ अमेरिकाबाट विमल डाङ्गी लेख्नुहुन्छ अजर अमर गीतहरूको आजको श्रस्ता गीतका कुरा होलान कौतूहल मनहरू वरिष्ठ गायक एम बराल गीतकार रोशन पालपाली गायिका गीता बिर्लाकोटी गीतकार डीआर ढुंगाना अशोक खत्री नायिका मीरा गुरूङ पनि सहमति जनाउनु भएको छ आज पहिलो गीत छ संगीतकार दीप श्रेष्ठको आफ्नै संगीतमा आफ्नै स्वरमा मवि शाहको शब्दमा पसिना नै बगेराको पसीना नै बगैरा सुका दुःख भारा रा ना छोडियो देश हामी रुवा नबी सन्मे पठाउँ आफै खतेरा जाउ छोडियो देश पार विश्व खो प्रश्वर सेरा नपार रा पुऱ्याएर नज छोडियो देश आमालाई रुवाएर नवी त जन्मेको छौँ आफूलाई ठकाए नजाऊ छोडी यो आमा देश आमालाई रुवाएर नबिर्स जन्मिको ठाउँ आफूलाई छकाएर धेरै विदेशमा रहनुभएका मित्रहरूलाई गीतले कही कतै हिहारमा चोट त पर्ला तर देशकै नेताहरूलाई पनि एउटा सन्देश छ नसुम्पर देश अर्कालाई आफ्नो स्वार्थ पूरा गरेर हामी त आफ्नो स्वार्थका लागि कहिलेकाही देशलाई भाग लगाउँछौ देश रोटीको टुक्रा होइन देश बाहिरका गोर्खे नेपालीहरू जो दार्जीलिङ आफ्नो होस् भनेर लड़ाई लड़िरहेका छन् आसाममा त्यसै नेपाली पिल्सिएका छन् शिलाङमा त्यसै गरी तुरामा नेपालीहरूमाथि कुटपिट भइरहेको छ बर्माबाट नेपालीहरू खेदिएका छन् तर हामी आफ्नो देश खोज्दै दे कहिले अमेरिका अस्ट्रेलिया कोरिया जानु छ यो दुःखलाई दीपश्रेष्ठले आजभन्दा तीस वर्ष अगाडि गाउनुभएको थियो आज पनि हाम्रो यो गीत आजै कस्तो लाग्छ दक्षिण कोरियाबाट लिलु डुम्रे लेख्नुहुन्छ हाम्रो पुस्ताले अजरमर गीतहरूको नाली बेली बुझ्न धेरै छ प्रकाश दाईको स्मरण शक्तिलाई साधुबाद भनेर उहाँ लेख्नुहुन्छ बागलुङबाट राम न्यौपाने लेख्नुहुन्छ म बाग्लुङमा छु सुन्न सम्भव होला र भनेर यहाँले अवश्य पनि स्थानीय एफएममाथि सम्पर्क गर्नुभयो भने अवश्य पनि यो कार्यक्रम सुन्न सक्नुहुनेछ आज हामी संगीतकारका स्वरलाई विशेष गरेर प्रस्तुत गर्दैछौं दीवश्रेष्ठको संगीत त यहाँले सुन्नु भएको पनि यहाँले सुन्नुभएको छ तर गोपाल युजनका गीतहरू धेरै कम श्रोताहरूले सुनेका हुन सक्छन् गोपाल युजन पहिले नारायण गोपालद्वारा गाएका गीतहरू आफै गाउँथे र उनलाई आफ्नो भन्दा राम्रो आवाज चाहिएपछि एक्काइस सालमा नारायण गोपालसँग उनको साध्य भएपछि र मार्च एक्काइस तारीक उन्नाइस सन् उन्नाइस सय पैंसाठीमा दार्जीलिङको डाँडामा ईश्वर वल्लभले मीत लगाइदिएपछि गोपाल आफ्नो स्वर संगीत रचना नारायण गोपालको जिम्मा दिए र नारायण गोपालले गोपाल, गोपाल, गोपाल इजनलाई नेपाल निम्ति आए र नगेन्द्र थापाले डोलमा योजनलाई भने आमा मलाई गोपाल दिनुस म गोपाललाई नेपाल लान्छु र नगेन्द्र थापाले नेपाली पढ़नका निम्ति गोपाल इन्जनलाई दार्जीलिङबाट नेपाल ल्याए यी तीनै नगेन्द्र थापा हुन् जसले गोपाल इन्जनलाई नेपाल ल्याए तर गोपाल यहाँ सारा संसार पाए गोपाल इन्जनको उनकै शब्द संगीतमा आजको यो श्रृङ्खलामा कलेज अफ बिजनेस म्यानेजमेन्ट तिन कुने गैरी गाउँ काठमाडौँ लिङ्कन युनिभर्सिटी सम्बन्धन प्राप्त यस याला पिक कलेज अफ बिजनेस म्यानेजमेन्ट तिन कुने गैरी गाउँमा बिएचएम र एमबिए कोर्समा अध्ययन गर्नका लागि छिट्टै सम्पर्क गर्नुहोला सिट सीमित छ सब जानकारीका लागि याला पिक कलेज अफ बिजनेस म्यानेजमेन्ट तिन कुने गैरी फोन शून्य इंग्लिश जापानीज चाइनीज लगायत कोरियन भाषा सीखना का ओसिस लैंग्वेज सेंटर आयल्स टोफेलका साथैपिएस केएलटी का तयारी कक्षाहरू पनि सञ्चालित छन् साथै कम्प्युटरका सबै कोर्सहरू सिकाइन्छ एसएलसी दिएका विद्यार्थीहरूलाई विशेष छुटका साथै लोड सेडिङको समयमा जेनेरेटरको व्यवस्था भएको ओसिस ल्याङ्ग्वेज सेन्टर फोन नम्बर 01 435 चार पैतिस एकानब्बे सत्तरी चार ठमेल चोकबाट सामा खुसी जाने बाटोमा दुई सय मिटर अगाडि तपाईँ सौराह वा पोखरा जाँदै हुनुहुन्छ साथै जापानिज तथा चाइनिज परिकारको स्वाद पनि लिन चाहनुहुन्छ चितवनको सौराहा तथा पोखराको ममतारो रेस्टुरेन्टमा आउनुहोस् जहाँ जापानमा काम गरी अनुभव प्राप्त सेत्रद्वारा जापानिज तथा चाइनिज खानेकुराका परिकार बनाइन्छ पैसाको चिन्तै लिनु पर्दैन सस्तो मूल्यमा स्वस्थकर खानेकुराका लागि ममतारो रेस्टुरेन्ट सम्पर्क चितवन सौराह गइरहेको छु फोन शून्य छपन्न पाँच असी चार सय बयानब्बे पोखरा लेक साइड फोन शून्य की एक सौ चौंतीस सी था खुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क जी गीतर को सविशेष प्रस्तुति अजर अमर गीत स्वर्णिम युग का गीतर को सुंदर दस्तावेज सब किम को वाद्यवादन बजा सकने शायद एकलो संगीत कर्मी भन की संगीत योद्धा गोपाल इन्धनको पीड़ा भरिएको आवाजमा मायालु हजार हुन्छन् तर सुन्ने अवसर पाएको क्या मजा लाग्यो राजेश्व उदय पाल्पाबाट लेख्नुहुन्छ अजर अमर गीतहरूको फेसबुकमा र आज हाम्रो यो कार्यक्रममाथि टिप्पणी गर्नुभएको छ गुप्ता तमुजीले कार्यक्रम सुन्दै गर्दा त्यसै गरिकन तपेन्द्र प्रसाद उपाध्याय लेख्नुहुन्छ सुन्दा सुन्दै अब त अजर अमर गीतहरूको लत यसरी बसिसकेको छ मन नै ठेगानमा हुन छोड्यो लठिएर सुन्दैछु आज पनि दाई वाइफाईमा समस्या देखेर झण्डै अजर अमर गीतहरूको आजको श्रृंखला छुटेको मुटुको गति नै एकैछिन बन्द भयो कि जस्तो भयो आज उज्यालो नाइन्टी नेटवर्कमा संगीत प्रवीण नरराज ढकालको स्वर्ण रचनाहरू सुन्ने अवसर पाउनेछु कि तानसेनमा श्रीनगर एफएम मार्फत भनेर राजेश्वर उदय तानसेनबाट त्यसै गरिकन सरोकाली र अन्य धेरै शुभेच्छुकहरूले पनि आफ्नो टिप्पणी जाहेर गर्नुभएको छ संगीतकार गोपाल इञ्जनको गीतपछि अर्का संगीतकार सिकेर साइलीको चर्चा गर्न चाहन्छु सिक्के रसाइलीको संगीतमा सबभन्दा धेरै गीत गाउने गायिका आसामकी अन्जु सिंह हुनुहुन्छ भने तराईका हाम्रा गायक उदित नारायण छा त्यसपछि नारायण गोपालले केही गीत गाएका छन् सिक्के रसाइलीको संगीतमा प्रेमको माला पहिराईदेऊ कहिलेकाही म रिसाउँछु धेरै बेर म रिसाउँछु गीतहरू सिक्के संगीतमा पछिल्लो चरणमा बीके शाही जस्ता गायकले पनि गीत गाएका छन् तर सिके र साइली स्वयंले धेरै कम गीत गाएका छन् आजको श्रृङ्खलामा प्राविधिक मित्र शशिन्द्र गौतमको सहयोगमा प्रस्तुत गर्न चाहन्छु सिक्के र साइलीको आफ्नै रचनामा यो स्वर नामथेसे रहे व्योड ब्योड स्थ, ब्योड ब्योड ब्योड ब्योड से लिए्वाराइब सिक्के रसाइलीको स्वरमा सङ्गीतमा आफ्नै गीत आसामबाट आउनुभएका सिक्के र साइलीको पुरा नाम चन्द्रकान्त र शैली तर रेडियो नेपालमा जब वहाँ चर्चित सङ्गीतकार हुनुहुन्थ्यो उहाँलाई भेट्न कोही आउनुभएछ त्यति बेला उहाँको नाम सिके र साइली भएको हुनाले सिके एकजना र साईली अर्को एकजना भन्ने खालको हल्ला भएछ हामी त सिके र साइलीजीलाई भेट्न आएको तपाईँ त एक्लै हुनुहुँदो भनेर भनेछन् सिक्के रसाइलीको जीवनमा यस्तो ठट्टा धेरै पटक भएको छ आज उहाँको स्वर सुन्न पाइयो सिक्के रसाइली जगत मर्दन थापा हुतराज शर्मा त्यति बेलाका अत्यन्त दिगन्त संगीतकारहरू थिए हुतराज शर्माको संगीतमा धेरै कलाकारले गीत गाएका छन् योगेश वैद्य दीपतारा ताम्राकार हिकमत माली तर हुतराज शर्माका समकालीन कल्याण रिमाल र उनकी पत्नी बिजु रिमालले गाएको गीत सुनकोशीको सङ्गलो पानी एउटा यादगार गीत मानिन्छ रविन्द्र शाहको शब्दमा श्रदे हुतराज शर्मा जो नेपाली संगीतका अत्यन्त हस्तसिद्ध संगीतकार र साह्रै मिहीन शिल्पी हुनुहुन्थ्यो वहाँ एउटा जीवन्त आधार हुनुहुन्थ्यो नेपाली संगीतको लागि वहाँको चर्चा धेरै कम हुने गर्दछ सा। अखबारमा साहित्यिक पत्र पत्रिकामा शर्माको चर्चा कही कतै आएको देखिँदैन हुतराज शर्माले आफ्नो सम्पूर्ण जीवन निकै ठूलो दुःख र साधना बिताउनुभयो उहाँको जीवन एक किसिमले संगीतकै कारणले पनि लथालिङ्ग थियो तर हुतराज शर्माको जन्मका बारे उहाँका अग्रज उस्ताद भैरबहादुर थापा भन्ने गर्नुहुन्थ्यो हुतराज शर्मा त्यो दिन जन्मिए जुन दिन काठमाण्डुमा नब्बे सालको भुइँचालो गएको थियो हुतराज शर्माकी आमा पशुपति दर्शन गरेर फर्केकी थिइन् र घण्टाघर मुनि आइपुग्दा हुतिएर उनी त्रिचन्द्र कलेजभित्र पुस्तकालयमा जन्मिएको हुनाले उनको नाम हुतराज राखिएको भन्ने पनि ऐतिहासिक दस्तावेज छ आज हुतराज शर्माको संगीतमा कल्याण रिमाल र बिजु रिमालको स्वर जो दुबै यो कार्यक्रम सुन्दै हुनुहुन्छ कल्याण रिमाल र बिजु रिमाल र वहाँका छिमेकीहरु यादव खरेल र धुबीचौर निवासी सम्पूर्ण श्रोताहरूमा हार्दिक नमन गर्दै उहाँको युगल स्वर hi ha ki ka ti jo सम्स विजय लेख्नुहुन्छ सुन्दैछु अजर अमर गीतहरू सुन्दैछु हराउँदैछु दुर्लभ प्रस्तुतिहरूसँग गुनगुनाउँदैछु प्रकाश दाई सरुकाली सर चिसो चिसो बिहानीमा अदुवा हालेको चियाको चुस्कीसँगै अजर अमर गीतहरू सुन्नुको मजा आहा यहाँ लेखेर व्यक्त गर्न सक्दिन विदेशबाट उहाँ लेख्नुहुन्छ सरूकालीजी उहाँ गजलकार पनि हुनुहुन्छ त्यसै त्रिलोचन सुवेदी लेख्नुहुन्छ स्वर्णिम गीतहरूको संगीत लिएर प्रकाश दाईको आवाजले यो चिसो रातको समयमा न्यानो आभास सहितको उत्साहित समयको पलसँग भेट गराएको आभास गरिरहेको छु कही बिहान भएको छ कही रात छ कहीँ मध्यरात छ कहीँ जापानमा यति बेला साढे बाह्र बजी यो कार्यक्रम सुन्दै हुनुहुन्छ कोही हङकङमा रोहित एच राई हङकङमा सुन्दैछु भनेर लेख्नुहुन्छ हामी एकै समयमा धेरै किसिमका कार्यक्रम सुन्दैछौ धेरै समयमा सुन्दैछौ यो नै एउटा खुसी कुरा हो आज मंगिर पन्द आजभन्दा चौबीस वर्ष अगाडि वीर हस्पिटलको प्रांगणमा हामी भयौँ भने एउटा ठूलो भीड़ हुन्छ काठमाण्डुको वीर हस्पिटलमा हस्पिटल बाहिर थुप्रै कलाकारहरू गायक संगीतकार चलचित्र अभिनेता अभिनेत्री पत्रकारहरूको ओहोर दोहोर चलिरहेको हुन्छ भित्र अत्यन्त चिन्ताजनक अवस्थामा स्वर सम्राट नारायण गोपालको शरीरलाई सुताइएको छ डाक्टर पुष्कर सत्याल नारायण गोपाल को स्वास्थ्य का बारे में अंतिम अंतिम घोषणा करारायण गोपाल की पत्नी पेमला गुरूआचार्य हस्पिटल को गेट में कह्य होश में कह्य बेहोश में रोई रहे भयभर का, का कलाकार एकजुट भाग वीर हस्पिटल बाहर उनका प्रार्थना करीर हस्पिटल में कोई, कोई रक्तकाली को मंदिर में कोई काठमंड गणेशान इसी पूजा प्राथना करारायण गोपाल बैंकक लाने तैयारी भईर छ नारायण गोपाललाई डेली लाने पनि कोशिश भइरहेको छ र त्यसमध्ये एकजना स्वयंसेवकले नारायण गोपालको पूजा बनारसमा गरेर बनारसको काशीमा पूजा प्रार्थना गरेर प्रसाद काठमाण्डु पुर्याउँछन् र त्यो प्रसाद बाँड्दै गर्दा भन्छन् अब नारायण राई स्वस्थ हुनुहुनेछ तर आजकै रातबाट नारायण गोपाल असाध्य गाह्रो हुन्छ र बाहिर रजिस्टरमा धेरै मान्छेले धेरै किसिमका शुभकामना लेखिरहेका छन् चौविस वर्ष अगाडिको काठमाण्डु सम्झिँदैछु म समय यस्तै चिसो थियो नारायण गोपाललाई झन्झन गाह्रो भइसकेको थियो नारायण गोपालको जीवनको यो अन्तिम अन्तिम रात काठमाडुमा बित्दै थियो रेडियोहरूले त्यति बेला भर्खरै रातिको कार्यक्रममा नारायण गोपालका गीतहरू पुनः प्रसारण शुरू गरेपछि मान्छेमा मैं एउटा अत्यास देखिन्छ काठमाण्डुबाट निस्किने दुईवटा साप्ताहिक पत्रिकाले नारायण गोपालको स्वास्थ्य चिन्ताजनक भनेर लेखिएपछि काठमाडौँको एउटा चलचित्र पत्रिकाले सिनेमा प्रधान पत्रिकाले नारायण गोपालको देहान्त हुनु अघि नै एउटा नारायण गोपाल सम्बन्धी स्मृति अंकको तयारी गरिसकेको हुन्छ यति को त्यो सड़चालिस सालको मंगिर महिना नारायण गोपालको परिवारका निम्ति मात्र होइन स्वर्णिम गीतका सम्पूर्ण श्रोताका निम्ति चिन्ताजनक क्षण थियो त्यो दिन अब चौविस वर्ष बितिसकेछ आगामी मंगिर उन्नाइस गते नारायण गोपालको स्मृतिमा स्वर स्मृति सम्मान गायिका दिलमाया खाती संगीतकार गोपालजन र संगीतकार दिव्य खालिङलाई प्रदान गरिँदैछ यो पहिलो पटक तीनजना श्रेष्ठालाई प्रदान गरिने यो कार्यक्रम अत्यन्त आकर्षक र सम्मानजनक हुनेछ भन्ने आशा गर्दछौ आज दिलमाया खातीको सम्झनामा दिलमाया खाती, सम्झना मा, दिल खाती र तारादेवीले गाउनु भएको यो गीत गोपाल योञ्जनको शब्दमा र कर्मयोगजनको संगीतमा जो कर्मयोंजन अहिले उज्यालो एफएम भन्दा केही तल बागडोलमा बस्नु भएको छ अस्वस्थ हुनुहुन्छ दार्जीलिङबाट स्वास्थ्य लाभ गर्न काठमाडौँ आउनुभएको छ आफ्नो छोरीको घरमा उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै कर्म योञ्जनको संगीत तारादेवी र दिलमाया खातीको स्वर रातोमा निल लाग्दैन मलाई दिलमायाघातीको स्वर तारा देवीसँग दिलमाया खाती पहिलोपटक काठमाडौँ आउनुहुँदा यस्तै एउटा रात्रिकालीन संगीत शिविरमा मेलवा देवी मानन्दरको आवाज सुन्नुहुन्छ र भन्नुहुन्छ ओहो यति मिठो गीत गाउने गायिका थियो हाम्रो समाजमा मलाई थाहै थिएन अब केही दिनपछि दिलमाया खाती काठमाण्डु आउँदै हुनुहुन्छ स्वर सम्राट नारायण गोपाल स्मृति सम्मान ग्रहण गर्न र गीतका संगीतकार कर्मयञ्जन आइसक्नु भएको छ दिलमाया खातीतीक काठमा का गायक पन्ना काजी संग मन में तिम्रो प्रीत रहोस गये नारायण गोपाल गुरूआचार्य ग लगन दाजीलिंग में पुग्न भाती अंतिम पटक अम को रेक अंतिम गीत विशालू रही कपिल को संगीत में युवा गायक शैलेष सिंहसंग गयो ईश्वर बल्लभ को शब्द में दिलमाया खाती हार्दिक बधाई ज्ञापन बाहर चौबीस वर्षपछि अघिको म कुरा गर्दैछु एकजना युवा कुद्दै कुद्दै बाहिर आइपुग्छन् रिपोर्ट यस्तो छ नारान्दाले भोलि नै घाट लान्नु पर्ला जस्तो छ यस्तोको हल्लाबीच फेरि एकपटक नारायण गोपालको परिवारका ठूला भाइ मनोहर गोपाल चिन्तित देखिन्छ गुर्जू पूजाआजा यावत कुरा चलिरहोपालको स्वास्थ्यमा केही सुधार भइरहेको देखिँदैन दुई हजार सड़चालिस साल मंगिर अठार गतिको राति अचानक नारायण गोपालको स्वास्थ्यमा दुरावस्था एकजना चिकित्सक जस्तो देखिने मान्छे नारायण गोपाललाई भेट्छु भनेर भित्र पुग्छन् र मृत शरीरमाथि स्टेरोस्कोप लगाएर चेकअप शुरू गर्छन् र फोटो खिचाउँछन् त्यो फोटो केही दिनपछि नारायण गोपालको अन्तिम परीक्षण गर्दै भनेर त्यो चिकित्सकको फोटो छापिन्छ नारायण गोपालकी पत्नी पेमला गुरूवाचार्य खबर देखेर नौ दिनपछि चिन्तित देखिन्छन् मान्छे किन यस्तो नाटक गर्छन् नारायण गोपालको लासमाथि त्यस्तो नाटक अझै पनि हुँदैछ नारायण गोपाललाई नभेटेका मान्छेले नारायण गोपालका कुरा गरिरहेका हुन्छन् नारायण गोपाललाई नदेखेका मान्छेले नारायण गोपालले रक्सी खुवाएको कुरा गरिदिएको हुन्छ नारायण गोपाल यसरी चर्चाको विषय भइ छ हाम्रो समाजमा तर आजको साँझ नारायण गोपाललाई अत्यन्त मनपर्ने गायक उस्ताद साइलाको स्वर राख्न चाहन्छु जुन हामीले यसभन्दा अगाडि धेरै पटक बजाउन खोजेर कुनै प्राविधिक कारणले बज्न सकेको थिएन आज उस्ताद साइलाको स्वर नाटककार बालकृष्ण समको शब्दमा आ। आ। सबभंद पुरानो रेकर्ड कंपनी बद्रकाली रेकर्ड्स ने निले उस्ताद बद्री को गजल गजल भर रेकर्ड कैप्टेन बालकृष्ण शमशेर को शब्द आज कोजर अमरिकी थर्म नारायण गोपाल को प्रिय गायक चयन को रूप में नारायण गोपालको शवयात्रा दुई हजार सड़चालिस साल मंगिर उन्नाइस गते नेपाल प्रज्ञा प्रतिष्ठानको प्रांगणबाट शुरू हुन्छ अनेक घटनाहरू हुन्छन् कुनै एउटा प्रहरी अधिकृत नारायण गोपालको पार्थिव शरीरमा फूल चढ़ाउन ट्रकमा चढ़छन् त्यतिबेला जनताले नारा लगाउँछन् मण्डले मुर्दाबाद मण्डले मुर्दाबाद र ती प्रहरी अधिकृत बाध्य भएर नारायण गोपालको पार्थिव शरीरबाट तल झर्नुपर्ने हुन्छ करीब करीब साड़े तीन चार घण्टा लामो महायात्रा तय हुन्छ आर्यघाटसम्म त्यो नेपाली जनसमाजको एउटा ऐतिहासिक क्षण थियो नारायण गोपालको महायात्रा आर्यघाटमा नारायण गोपालको पार्थिव शरीर पुग्दा उनकी आमा रामदेवी ग्रुवाचार्य अर्ध बेहोस अवस्थामा हुन्छन् भने नारायण गोपाल राष्ट्रीय नाचगरका महाप्रबन्धक भएका बेला कार्यरत एक कलाकार मदन थापा नारायण गोपाल नाम आलाप विलाप गर्दै पुलबाट खोलामा हाम्र यस्ता धेरै घटनाका बीचमा नारायण गोपाललाई नेपाली जनसमाजबाट विदा गरिन्छ आज चौविस वर्षपछि हामी पुनः स्वर सम्राट नारायण गोपाललाई सम्झना गर्दैछौ आगामी मंगिर अठार र उन्नाइस गते स्वर सम्राट नारायण गोपाल विशेष सुन नबोल्नुहोला त्यस श्रृंखलामा आगामी बीस गते यमुरी पुनिका दिन अर्का युग गायक फतिमान राज भण्डारीको जन्मदिन परेको छ र हामी फतिमान राज भण्डारीका बारे पनि कुराकानी गर्ने नछौं कार्यक्रमको अन्त्यमा संगीतकार मधु छेत्रीको आवाजमा रचनामा संगीतमा यो युगल गीत दावा ग्याल्मोका साथमा राख्दै विदा हुन चाहन्छु दिनौ यो माया कसलाई होइ यो छाया कसको हो बैगुने छौ माया तिमी माया गर्छौ भन्छौ सामु पर्दैनौ बैगुने छौ माया तिमी माया गर्छु भन्छौ सामु पर परि जी गीतर को सविशेष प्रस्तुति अजर अमर गीत हुम युग का गीतर को सुंदर दस्तावेज